सैनिकको प्रेम अस्वीकार गर्दा मिनाको हत्या भएको प्रारम्भिक अनुसन्धान अनुसन्धान प्रहरीमाथि नै केन्द्रित भएको स्रोतको दावी दैनिक उपभोग्य वस्तुको भाव नबढेको अर्थमन्त्री पौडेलको दावी बजेट व्यवस्थापिका संसदबाट पारि हुनु बजेटका कारण महँगी बढ्यो भन्नुको औचित्य नभएको भनाई अमेरिकामा गीत सक्ने गायिकालाई गोली हानी हत्या हत्यापछि गोली प्रहार गर्ने युवकद्वारा आत्महत्या यूरोकप में स्विटरलैंड को, को सुखद सुरुवात प्रभावकारी सूचना का यूनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेशन को 92.2 दशमलव दुई मेगा हर्ज रट रेडियो यूनिटी डट प्रसारण भैई को रात दस बजे यूनिटी खबर में स्वागत छ्र सैनिक जवानको प्रेम प्रस्ताव अस्वीकार गर्दा धनगढ़ीमा बीस वर्षीय युवतीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ पछलानी गाविस छ कि बीस वर्षीय युवती मीना साउदलाई शुक्रबार राति साढे आठ बजेतिर भान्सामा चाउचाउ पकाइरहेका बेला गोली लागेको थियो गोली लागेर गम्भीर घाइते मीनाको अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो मीनाको विषयमा भएको अनुसन्धानमा मीनालाई लागेको गोली सेना वा प्रहरीको पेस्तोलबाट हानिएको आशंका प्रहरीको छ आमा धारामा पानी भर्न गएकी र हजुरआमासँगै भान्सामा चाउचाउ पकाइरहेका बेला मीनामाथि गोली प्रहार भएको आफन्तले बताएका छन् गोली लागे लगत्तै भान्सामै ढलेकी मीनालाई उपचारका लागि दिपायलको सुजङ अस्पताल लईजाने क्रम मा में बाटोम मृत्यु धनगडी के चौराहा में फूपू को घर में बसर सुदूर पश्चिमांचल एकडेमी बीएड प्रथम वर्ष में पढ़ते गे मीना गर्मी बिदा कटाउन जेट सोलह गते डोटी को पचनी स्थित घर गएकी थी मीनाकी फूपू दुर्गा साउद का मीनालाई प्रहरी का एक जवान फोन करेण को बयान के आधार में एकतर्फी रूपमा मीनासँग विवाह गर्ने चाहना भएका नेपाल प्रहरी र नेपाली सेनाका जवानले उनको हत्या गरेको हुन सक्ने परिवारका सदस्यको अनुमान छ प्रहरीले स्वीकार नगरे पनि अनुसन्धान त्यतै केन्द्रित भएको स्रोतको दावी छ परिवारमा मीना एक्लै छोरी हुन् मीनाको बुवाको मृत्यु भइसकेको छ भने परिवारमा आमा प्यारालाइसिस भएका बाजे र बजै मात्र छन् अर्थ अर्थमन्त्री विष्णु पौडेलले बजेटका कारण दैनिक उपभोग्य वस्तुको भाव नबढ़ेको दावी गरेका छन् आगामी आर्थिक वर्षको बजेट व्यवस्थापिका संसदबाट पारित हुनु अगावै बजेटका कारण महँगी बढ़्यो भन्नुको औचित्य नभएको उनको भनाइ छ शनिबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री पौडेलले महँगी बढ़ाउने गरी बजेट निर्णालयको जिकिर गरेका छन् बजेट सार्वजनिक गर्नु अघि नै दोहोरो अङ्कको मूल्य रहेको भन्दै उनले आगामी वर्ष मूल्यवृद्धि सात दशमलव पाँच प्रतिशतमा सीमित पार्ने आगामी वर्ष मूल्यवृद्धि नियन्त्रण गर्न कार्य योजना बनाउन शुरू गरिसकेको उनको भनाइ छ मन्त्री पौडेलले बजेट पूर्ण कार्यान्वयनमा आउने का संघीय जनमुक्ति पार्टी र नयाँ शक्ति नेपाल बीच एकीकरण भएको छ आज राजधानीमा आयोजित एक कार्यक्रम बीच दुई शक्ति बीच एकता भएको घोषणा गरिएको हो संघीय जनमुक्ति पार्टीको जेठ अठाइस र उन्तिस मार्च सम्पन्न महाधिवेशनले नयाँ शक्ति नेपालसँग समायोजन हुने संस्थागत निर्णय गरेको थियो भोलि दशरथ रंगशालामा हुने पार्टी घोषणा सभा राष्ट्रिय भेलाको प्राविधिक कार्य दुवै शक्तिको सहमतिमा गरिने पनि जनाएको छ नयाँ शक्तिले भोलि पार्टी एकता घोषणा कार्यक्रम राखेको छ जेठ एकतिस र बत्तीस गते बत हुने बन्द सत्रको छलफलमा दुवै शक्तिका दस्तावेजलाई संयोजन गरी एउटै बनाएर पेश गरिने र महाधिवेशनसम्म छलफलमा लगिने डाक्टर भट्टरायले जानकारी गराएका छन् दुई शक्तिबीच एकताका लागि शीर्षतहमा विगत चार महीनादेखि निरन्तर छलफल हुँदै आएको जनाइएको छ पुराना शक्ति पुराना चिन्तन एवं पुरानो कार्यशैलीले कुनै निकास नमिल्ने भएकाले वैकल्पिक शक्तिको खाँचो महसुस गर्दै दुई शक्ति समायोजन भएको समेत उक्त विज्ञप्तीमा उल्लेख छ नेपाल प्रहरीले बिरामीले सेवन गर्नुपर्ने औषधि म्याद सकिएको थाहा पाउँदा पाउँदै पनि बिक्री वितरण गर्ने पन्ध्रजनालाई पक्राउ गरेको छ प्रहरीले ललितपुर उपमहानगरपालिका तीस हिरिसिद्धि स्थित क्यान्सर अस्पतालमा रहेका एनसीएच औषधि पसलबाट म्याद नागेको औषधि बिक्री वितरण गर्ने पन्ध्रजनालाई आज पक्राउ गरेको हो अस्पतालको औषधि पसल भाड़ामा लिएका रूपेश भण्डारी कनैयालाल श्रेष्ठ विजय कुमार खड्का र सुरेश कुमार टेवा समेतले सञ्चालन गरेको उक्त औषधि पसलमा म्याच सकिएको औषधि बिक्री वितरण गर्ने गरेको खबर प्राप्त भएपछि खटिएका प्रहरीले उक्त औषधि बिक्री वितरण गर्ने काठमाण्डु महानगरपालिका छ बस्ने सत्ताइस वर्षीय मेकबहादुर राय सोही ठाउँ बस्ने 38 वर्षीय नकुल कार्की समेत पन्ध्रजनालाई नियन्त्रणमा लिएको हो यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको एसएसपी पिताम्बर अधिकारीले बताएका छनृ पर्यटकको चाप कम भएको मौका पारेर खम्बु क्षेत्रमा सरसफाई अभियान सञ्चालन हुँदैछ सिजनका बेला अभियान सञ्चालन गर्दा पर्यटकहरूलाई असुविधा हुन सक्ने भएकाले सिजन सकिएपछि सरसफाई अभियान सञ्चालन गर्न लागेको हो सगरमाथा प्रदूषण नियन्त्रणमा समिति एसपीसीले सोमबारदेखि एक हप्ते सरसफाई अभियान सञ्चालन गर्न लागेको हो अभियानका लागि समितिले अस्सीजना स्वयंसेवक परिचालन गर्ने भएको छ एसपीसी का उपाध्यक्ष लामा काजी शेर्पाका अनुसार स्वयंसेवक कर्मचारी तथा पदाधिकारी गरी अस्सीजना सरसफाई अभियानमा खटिनेछन् पर्यटकीय सिजनका बेला सगरमाथा क्षेत्रमा भएको फोहोर व्यवस्थापनका लागि सगरमाथा क्षेत्र सरसफाई अभियान सञ्चालन गर्न लागेको छ सरसफाई अभियान सगरमाथा प्रवेशद्वार नाम्चेबाट सोमबार शुरू भई एक हप्तापछि नाम्चेमै पुगेर टुङ्गिनेछ जिल्ला कृषि विकास कार्यालय डडेलधुराले जिल्लामा संचालन रहेका विभिन्न कार्यक्रम अन्तर्गत योजनाहरूमा अनुगमन गरेको छ जिल्लामा खाद्य सुरक्षा सुशासन परियोजना अन्तर्गतका कार्यक्रम तथा साना सिंचाई योजना वा लच्छी, युवा लक्षित कार्यक्रमको संयुक्त अनुगमन गरिएको कर्मी तथा कार्यालयका अधिकृत सहितको संयुक्त टोलीले आज असीग्राम गाविसका विभिन्न स्थानमा अनुगमन सम्पन्न गरेको छ असीग्राम गाविसका नौ धवलाकोटमा कृषकहरूले निर्माण गरेका टनेलहरूको निरीक्षणका साथै टनेलमा गरिएका गोलभेडा खेती को समूह मफत टनल में कर गोलभेड़ा खेती आपूही बने स्थानीय किसान अस्सीग्राम नव धौलाकोट को स्थानीय कृषक बाईसवटा टनल निर्माण कर टनल में गोलभेडा लगागमन का क्रम में देखगरी धौलाकोट भतकाड़ा में निर्माण रस्टिक स्टोरको अनुगमन गरिएको छ भातखामा बा निर्माणधीन खानेपानी तथा सिंचाई योजनाको समेत अनुगमन गरिएको छ विभिन्न संघ संस्थाहरूको संयुक्त लगानीमा निर्माणाधीन योजनामा कृषि विकास कार्यालयबाट साना सिंचाई अन्तर्गत पाइपमा लगानी गरिएको स्थानीयले बताएका छन् करिब चार किलोमिटरको दूरीमा रहेको कसौरे खोलामा मूल रहेको पानीले खानेपानी तथा सिंचाईका लागि समेत सहयोग पुग्ने स्थानीय बासिन्दाले बताएका छन् हावारी तथा असिनाका कारण अलितालमा ठूलो क्षति भएको छ अलितालको भित्री ध्याड़ी र पर्सियोलमा ठूलो क्षति पुर्याएको स्थानीय शिक्षक भानबहादुर सुनारले जानकारी दिनुभएको छ हावाहुरीले भित्री शैनका कर्कट पाता लगाएका घर को छाना उडाएको स्थानीय अम्मर दमाईले बताएका छन् यसैगरी असिनाले बाली नाली पूर्ण रूपमा क्षति पुर्याएको छ हावाहुरीले बिजुलीको पोल तथा तारहरूमा क्षति पुर्याएपछि आज दिउँसो दुई बजेदेखि विद्युत लाइन समेत पूर्ण रूपमा बन्द भएको जनाइएको छ डडेलधुरा जिल्ला आगामी पाँच वर्षमा पूर्ण सरसफाईयुक्त जिल्ला बन्ने भएको छ राष्ट्रिय सरसफाई सप्ताहको अन्तिम दिन आज डडेलधुरामा आयोजना गरिएको कार्यक्रममा पाँच वर्ष पूर्ण सरसफाई रणनीतिक योजना समेत सार्वजनिक गरिएको छ सा। विक्रम सुम दुई डडेलधुरा पूर्ण सरसफाईयुक्त हुने रणनीतिक योजनामा समैजी गाविसका सात अमरगढ़ी नगरपालिकाका दुई अजयमेरू गाविसका दुई र बगरकोट गाविसका तीन विद्यालय गरी जिल्लाका बीसवटा विद्यालयहरूमा पूर्ण सरसफाई सम्बन्धी सामग्री वितरण गरिने निर्णय गरिएको छ यसै गरी पत्रकार महासंघ भवन र भत्शालाको बीचमा रहेको जमीनमा सार्वजनिक शौचालय निर्माण गरिने निर्णय समेत गरेको छ जिल्ला शिक्षा कार्यालयबाट यसै आर्थिक वर्षमा परशुनाम नगरपालिका पाँच र अलिताल गाविसका पाँच गरी दश विद्यालयमा सरसफाई सामग्री वितरण गरिने समेत जनाइएको छ सप्ताहको अवसरमा विभिन्न कार्यक्रम गर्ने प्रतिवद्धता जनाएका संघ संस्थाहरूलाई भने आजको समीक्षा कार्यक्रममा कुनै प्रगति देखाउन सकेनन् निमित्त स्थानीय विकास अधिकारी राम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंह प्रमुख अतिथि रहनु भएको थियो सनराइज ब्याङ्कले सुदूरपश्चिममै पहिलो पटक शाखा रहित काउन्टर स्थापना गरेको छ डोटी र डडेलधुरा जिल्लाका ग्रामीण समुदायलाई लक्ष्य गरी डोटीको बाण्ड्री सेनमा शाखा सा... रहित काउन्टर स्थापना गरेको छ सनराइज ब्याङ्कका बजार व्यवस्थापन प्रमुख रविना रवीन... आचार्य र गाविस सचिवले संयुक्त रूपमा काउन्टरको उद्घाटन गर्नुभएको थियो एकपटकमा न्यूनतम पचास रुपियाँदेखि पचास हजारसम्म जम्मा गर्न सकिने र एक दिनमा सो काउन्टरबाट पाँच लाखसम्मको कारोबार गर्न सकिने सनराइज ब्याङ्क डणेलधुराका म्यानेजर योगेन्द्र भण्डारीले जानकारी दिनुभयो दुर्गम गाउँमा बस्ने समुदायको बचत गर्ने बानीको विकास गर्न दुर्गम स्थानमा काउन्टर स्थापना गरिएको हो सरकारले बाँड्दै आइरहेको सामाजिक सुरक्षा भत्तालाई समेत सहज र सुलभ ढंगबाट पुर्याउन र उनीहरूको समय र पैसाको बचत गर्न पनि यस्तो काउन्टरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने म्यानेजर भण्डारीको भनाइ थियो अमेरिकाको फ्लोरिडिया शहरमा एक गायिकाको गोलीहानी हत्या भएको छ स्टेजमा आफ्नो गीत प्रस्तुत गरेर प्रशंसकलाई अटोग्राफ दिन लाग्दा उनको गोलीहानी हत्या भएको हो अमेरिकी टेलिभिजन कार्यक्रम छैटौं संस्करणमा तेस्रो भएकी गायिका क्रिस्टिना ग्रिमीले स्टेजमा गीत प्रस्तुत गरेर निस्किने बित्तिकै एक युवकले गोली हानेका हुन् गोली लागेर घाइते ग्रिमीको अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो गोली हान्ने युवकको परिचय नखुलेको बीबीसीले जनाएको छ बाइस वर्षकी ग्रिमीलाई गोली हानेर भाग्न लाग्दा ग्रिमीका भाइले ती युवकलाई समातेका थिए ग्रिमीका भाइसँग ती युवकले गोली हारी आत्महत्या गरेको प्रहरीले जनाएको छ सयजना भन्दा धेरै मानिस रहेको कन्सर्ट हलमा ग्रिमीमा भाइले देखाएको बहादुरीको सबैले प्रशंसा गरेका छन् सुरक्षित हलभित्र ती युवकले दुईवटा बन्दुक लिएर कसरी प्रवेश गरे र के कारण हत्या गरे भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ र युरोकप फुटबल प्रतियोगितामा स्विजरल्याण्डले सुखद शुरूआत गरेको छ आज आफ्नो पहिलो खेलमा स्विजरल्याण्डले दस खेलाड़ीमा सीमित अल्बारियालाई एक शून्य गोल अन्तरले पराजित गरेको हो लेन्समा हात पारेको यो जित युरोपियन च्याम्पियनशिपमै यो स्विजरल्याण्डको दोस्रो जीत पनि हो यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ प्रमुख समाचार शीर्षक फेरि एकपटक सैनिक को प्रेम अस्वीकार गर्दा मीना को हत्या प्रारंभिक अनुसंधान अनुसंधान प्रहरी में केंद्रित स्रोत को, को दावी दैनिक उपभोग्य वस्तु को भाव नबड़े अर्थमंत्री पौडियल को दावी बजे व्यवस्थापि संसद पारित हो अगावे अगा अगा बजेट का कारण महंगी बढ़ो भंडचित ननाई अमेरिका में गीत सकने बितिक गायिका गोलीहानी हत्या हत्या गोली प्रहार करने युवक आत्महत्या र युरोकपमा स्विजरल्याण्डको सुखद सुरुवात अवस्था समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद यो सँगै आजका लागि हाम्रा सम्पूर्ण समाचार बुलेटिनको समय सकिएको छ आजलाई समाचार बुलेटिनका समाचार कक्षका सबैजना विधा हुन्छौ नमस्कार